अघि नै स्थानीय निकायको निर्वाचन हुने उप प्रधानमन्त्री प्रकाश मानसिंहको भनाई तोकिएकै मितिमा संविधान जारी हुने नेता गगन थापाको दावी बाढी पहिरोका कारण मध्यपश्चिममा सन्ताउन्न जनाको मृत्यु एक सय त्रिपन्नजना बेपत्ता सुर्खेतमा मात्रै बाइसजनाको ज्यान गयो चितुवन शाखाको छैटौं जिल्ला अधिवेशनमा बन्द सत्र चल्दै अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने प्रधानमंत्री नवाज शरीफ ने राजीनामा नदेम धरना में बस्ने पाकिस्तान का विपक्षी दल नेता इमरान खान को अडान ईराक में इलामिक समूह द्वारा धार्मिक समूह का असी जना को हत्या रिश प्रीमि लीग को नया सीजन खेल आज बाद शुरू हुई प्रतियोगिता दिन आज सात खेल हुने। नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच समे गाडसँगै इन्टरनेट अनलाइनमारकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले माघ आठ आग गते अघि नै स्थानीय निकायको निर्वाचन सम्भव भएको बताउनु भएको छ प्रेस युनियन चितोवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाटमा स्थानीय स्वायत्त शासन ऐन संसदबाट संशोधन भइसकेकाले निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताउनु भएको छ राजनीतिक सहमति जुटाएर निर्वाचनको मिति तय गर्ने भन्दै उप सिंहले स्थानीय निकायको निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ तोकिएको समयमा नै संविधान बनाउने काम चुनौती पुरा भए पनि तीव्र गतिमा काम अगाडि बढेकाले आफूहरू समयमा नै संविधान बन्नेमा विश्वस्त भएको बताउनुभयो वहाँले कार्यतालिका अनुसार नै काम भइरहेको र सबै नेपालीको भावना समेटेर संविधान बन्ने जिर गर्नु भएको छ प्रधानमन्त्रीको स्वास्थ्यका कारण सरकारी काममा असर नपरेको भन्दै उप प्रधानमन्त्री सिंहले बाहिरी हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो अर्को प्रसंगमा उहाँले चुरेलाई असर नपर्ने गरी ढुङ्गा गीती बालुवा प्रयोग गर्न सकिने बताउनु नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति आफूलाई थाहा नभएको बताउनु भएको छ विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा देवालले भन्नुभयो कंग्रेस र एमाले बीच सात सहमतिमा यस्तो कुनै सहमति भएको छैन यसलाई अहिले उठाउनमा कुनै तुक देख्दिन एमालेसँग राष्ट्रपतिलाई निरन्तरता दिने भन्ने भद्र सहमति मात्र भएको भन्दै उहाँले भन्नुभयो अन्य विषयको बारेमा मलाई जानकारी छैन सबै दलको सहमतिका संविधान निर्माण हुने भन्दै कंग्रेस नेता देउवाले संविधान नहुँदैमा कुनै अनिष्टोकेको कु समय भन्दा पनि संविधान मुख्य कुरा भएकाले सहमति जुटाउने क्रममा केही ढिला भएमा कुनै असर नपर्ने उहाँको दावी छ यसैबीच नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं सभासद गगन थापाले पहिलो संविधान सभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्दै तोकेकै मितिमा संविधान जारी हुने आज बिर्तामोड़मा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता थापाले सबै दलको सहभागितामा आगामी असोझसम्म संविधानको पहिलो खाका तयार हुने र माघ आठ गते मुलुकै पहिलो लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष डाक्टर डेना सङ्ग्रौलाले अब बन्ने संविधान महिला मैत्री हुनुपर्ने बताउनु नेकपा एमालेका नेता माधव कुमार नेपालले स्थानीय निर्वाचनको निर्वाचन आवश्यक भएको बताउनु भएको छ संविधान जारी हुनु अगाडि नै स्थानीय निकायको निर्वाचनको आवश्यकता भएको उहाँले उल्लेख गर्नु भएको छ काठमाडौँको शुभलाल माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले संघीयता शासनको शुरूआतको रूपमा पनि संविधान जारी हुनु अगाडि नै स्थानीय निकायको चुनाव हुनुपर्नेमा जोड़ दिनु भएको छ उहाँले संविधान जारी हुनु अगाडि नै स्थानीय निकायको चुनाव गर्न नसके आगामी चार वर्षसम्म पनि चुनाव सम्भव नहुने दावी नेता नेपालले भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिन स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताउनु भएको छ संविधान निर्माणका बाँकी रहेका विवादित विषयमा दलहरूबीच सघन रूपमा छलफल भइरहेकाले समयमै संविधान जारी हुने आशा पलाएको उल्लेख गर्नुभयो प्रमुख विपक्षी दल एमाओवादीका नेता अग्नि साबकोटाले सरकारको गति सुस्त भएको बताउनु भएको छ मुलुकमा सरकार नै नभए जस्तो अवस्था भएको भन्दै सरकार अरू नै कुनै धन्दामा लागेको हो कि भन्ने प्रश्न गर्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा ए माओवादी नेता साबकोटाले अहिलेसम्म कुनै पनि नियुक्ति गर्न नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो उहाँले तत्काल सरकारले गति नबढाई आफूहरूले राष्ट्रिय सरकार गठनको पहल थाल्ने चेतावनी दिनुभयो बाढी पहिरोले ठुलो क्षति हुँदा समेत सरकारको सक्रियता नदेखाएको भन्दै उहाँले सरकार कहाँ सबनी भनी प्रश्न गर्नुभयो माघ आठ गतिभित्रै संविधान जारी गर्न आफूहरू इमान्दारिताका साथ लागेको भन्दै उहाँले सहमति गरेर संविधान निर्माणमा अगाडि बढ्न सरकारले आफ्नो गति बढाउनु पर्ने बताउनु भयो कार्यक्रममा कङ्ग्रेस नेता डाक्टर प्रकाश रण महतले बाढी पहिरो पीडितको उद्धार राहतको लागि सरकारले सक्रियता देख्न नसकेको बताउनु विगतमा माओवादी सरकारको चालडाल पनि आफले अनुभव गरिसकेको भन्दै उहाँले अहिले सरकारको विरोधको औचित्य नौ राप्रापा नेपालले हिन्दू राज्य र संवैधानिक राजतन्त्रका लागि दवाब दिन पुसदेखि सड़क संघर्ष गर्ने घोषणा गरेको छ पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले हिन्दू राज्य र संवैधानिक राजतन्त्रका लागि सदन र सड़कमा सँगसँगै सङ्घर्ष गर्ने बताउनु भएको छ उहाँले माघ आठ गतेसम्म संविधान बन्ने आधार नदेखिएको बताउनु भएको छ ठूला दलले संविधान सभा भित्रकालाई पनि निषेध गरिरहेको र बाहिरकालाई पनि समेट्न नखोजेको भन्दै अध्यक्ष थापाले यसरी संविधान नबन्ने बताउनु भएको छ यस्तै राप्रपा नेपालले पार्टीहित विपरीत काम गरेको भन्दै केन्द्रीय सदस्य दिल्विका श्रेष्ठलाई कार्यवाही गरेको छ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आउँदो मन्त्री परिषदको बैठकले सबै रिक्त मुलुकमा राजदूत नियुक्तिको निर्णय गर्ने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले अघिल्लो मन्त्री परिषदको बैठकमा राजदूतको विषयमा छलफल भएकाले आगामी बैठकबाट निर्णय गर्ने स्पष्ट पार्दै छब्बीस संविधान सभा सदस्य र संवैधानिक नियुक्तिको विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिनुभयो मन्त्री पण्डितले नियुक्तिको विषयमा एमाले र कङ्ग्रेसबिच मोटामोटी सहमति जुटिसके पनि जुटिसकेको पनि स्पष्ट पार्नुभयो उहाँले संविधान निर्माण नभएसम्म सरकारको विकल्प खोज्न नहुने भन्दै सरकारको विकल्प खोज्न थाले संविधान नबन्ने ठोकुवा गर्नुभयो अहिले संविधान निर्माण नहुन्जेलसम्म यो सरकारको विकल्प छैन उहाँले भन्नुभयो बाढी पहिरोमा मध्यपश्चिममा सन्ताउन्नजनाको मृत्यु भएको छ एक सय त्रिपन्नजना भएका छन् क्षेत्रीय प्रहरीकाले सुर्खेतका अनुसार सबैभन्दा बढी सुर्खेतमा बाइसजनाको मृत्यु भएको छ भने एक सय उन्नाइसजना बेपत्ता भएका छन् सुर्खेत उपत्यका लगायत जिल्लाका तातोपानी हरिहरपुर तरङ्गा बाबियाचौर लातिकोइली उत्तर र साहारेमा भेरी खोक्रे र इत्राराम खोलाले ठूलो धनजनको क्षति पुर्याएको छ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार सुर्खेतमा बाइसजनाको मृत्यु भएको छ सुर्खेतमा एक घर बगाएको छ त्यसमा दुई हजार विस्थापित भएका छन् एक घर अझै जोखिममा छन् विद्यालय सातवटा बगाएको छ सय पशु मरेका छन् पद क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेशमान श्रेष्ठका अनुसार दाङमा तेह्र बर्दियामा छ रुल्पाको चार, रुल चार। सल्यान तिन रुकुम तिन जाजरकोटमा दुई बाँके दुई र कालीकोटमा एकजनाको मृत्यु भएको छ तिन दिनदेखि लगातार परेको झरी थामिएको छ बाढी आउने गरी लगातार झरी पर्ने सम्भावना तत्कालै नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद शिव नेपालका अनुसार दिउँसो पश्चिम र बेलुकी पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना सर कहीँ कतै पानी परिराखेको पनि छ तर गएको तिन दिनमा जस्तो लगातार झरी पर्ने सम्भावना अब नरहेको उहाँले बताउनुभयो मनसुनको सिजन बाँकी नै रहेकाले बेला बेलामा केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ झरी थामिएपछि नदी र खोलामा पानीको सतह घट्न थालेको छ अहिले कुनै पनि नदीमा पानीको सतह खतराको सङ्केतभन्दा माथि नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ परिवारले नमानेपछि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइकी दिनेश अधिकारी चरीको सब दस दिनपछि आज पोस्टमार्टम भएको छ तर शब भने परिवारले बुझेका छैनन् घटनामा मारिएका चरीका दाजु ध्रुव अधिकारीले पोस्टमार्टम भए पनि आफूहरूले लास भने नबुझ्ने बताउनु भएको छ धेरै दिन भएकाले पोस्टमार्टम गरेका हौं सब हामी बुझ्दैनौँ उहाँले भन्नुभयो उनको शरीरमा सात गोली लागेको रहेछ छ गोली चाहिँ पछाडिबाट अगाडि निस्किएको छ एक गोली मेरो दण्ड छेडेर घटनास्पद भएकाले यसको सत्य तथ्य छ नगरेसम्म स्वास्थ्य मन्त्रालय एपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले अफ्रिकाबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि इबोला डेक्स सञ्चालन गर्ने भएको छ महाशाखाले डेक्समा हिँडिरहेका व्यक्तिको स्वतः तापक्रम पत्ता लगाउने क्यामेरा समेत जोडान गरिएको छ महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासनीले इबोला डेक्सको आचरण भोलि परीक्षण गर्ने र सोमबारदेखि चाहिँ पूर्ण रूपमा सञ्चारमा ल्याउने जानकारी दिनुभयो अफ्रिकाबाट आउने सबैले हेल्थ डेक्समा जाँच गराउनुपर्नेछ स्क्रिनिङ फर्ममा उनीहरूले शरीरको तापक्रम आँखा रातो भएको वा नभएको छालामा रातो धब्बा बिमिरा देखिएको वा नदेखिएको लगायतका इबोला लक्षण सम्बन्धी जानकारी उल्लेख गर्नुपर्छ चौतारी नेपाल चितवन शाखाको छैटौँ जिल्ला अधिवेशनमा बन्द सत्र चलिरहेको छ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्य समिति चयन गर्नेछ नयाँ कार्य समितिको अध्यक्षका लागि श्री सिरसिम खडा तीर्थ नेपाल र मोहन बस्ताले उम्मेदवारी दिने जनाएका छन् उपाध्यक्षमा सुभाष पण्डित र टिका दत्त तिमेल तथा सचिवमा दिपेन्द्र अधिकारी र गोविन्द घिमिरीले उम्मेदवारी दिने बताएका छन् यसअघि भरतपुरको निर्माण व्यवसाय सङ्घको सभा हलमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले अधिवेशनको उद्घाटन गर्नुभयो उद्घाटन सत्रमा बोल्दै अर्यालले पत्रकारका विभिन्न पेसागत सङ्गठनको प्रतिनिधिहरूले प्रेस चौतारीलाई व्यावसायिक पत्रकारिताको विकासमा जोड दिएर अगाडि बढ्न सुझाव दिनुभयो विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले हरेक परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आगामी दिनमा अझै सशक्त भूमिका अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ बाढी पहिरोबाट धनझनको क्षति कम गर्नको बढी जिम्मेवार हुनुपर्ला ए स्वयं व्यक्ति बी सरकार र सी दुवै तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए स्वयं व्यक्ति भन्नेमा एकतिस प्रतिशत बे सरकार भन्नेमा तेत्तिस प्रतिशत र सी दुवै भन्नेमा छत्तिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ माग आठ गतिअघि नै स्थानीय निकायको निर्वाचन सम्भव रहेको उप एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहको भनाइप्रति तपाईँको विचार के छ ए भए राम्रो विप्रयास गरे होला पनि र नेताको बोली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 अब पालक ट्राफिक खबर को नानगढ़ हेटौड़ा बीरगंज सड़क खंड खुला नानगढ़ मुगलिन नौबी सेठमंड सड़क खंड मुगलिन दमौली पोखरा सड़क खंडगढ़ सड़क खंडलांबर शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्बे पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैँतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस से डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान र बेलुका पानी पर्न सक्ने तथा दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 उत्तरी इराकको सिन्जार क्षेत्रमा इस्लामिक लडाकु समूह आइएसले याजिदी धार्मिक समुदायका अस्सीजनाको हत्या गरेको छ लडाकुले सिन्जार नगरबाट पैँतालिस किलोमिटर टाढा पर्ने कोचो गाउँमा प्रवेश गरी याजिदी समुदायका पुरुषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् उनीहरूले महिला र बाल अपहरण गरेका छन् आइएस लडाकु पाँच दिनसम्म गाउँमा बसे त्यहाँका बासिन्दालाई धर्म परिवर्तन गरी इस्लाम धर्म अपनाउन सहमत गराउने प्रयास गरेको तर याजिदी समुदायका पुरुषले नमानेपछि हत्या गरेको याजिदी सांसद महामा खालीले बताउनु भएको बिबिसीले जनाएको छ उनीहरूले महिला र बालबालिकालाई गाडीमा राखेर रा आफूसँगै लगेका छन् यसैबीच राष्ट्रसङ्घ सुरक्षा परिषदले लडाकु समूह आइएसमाथि प्रतिबन्धको घोषणा गरेको छ आइएस र सिरिया केन्द्रित नुसरा फ्रन्टसँग सम्बन्धित छजनामाथि अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध सम्पत्ति रोका र पाकिस्तानका विपक्षी दलका नेता इमरान खानले प्रधानमन्त्री नवाज शरीफले राजीनामा नदेसम्म आफरको धरना जारी रहने बताउनु भएको छ आबपारा चोकमा आज बिहान विशाल जनसभालाई सम्बोधन गर्दै नेता खानले पाकिस्तानमा अझै प्रजातन्त्र स्थापना आउन नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामाको माग गर्नुभएको हो आफ्नो पार्टीले एउटा नयाँ पाकिस्तानको निर्माण गर्ने दावी गर्दै उहाँले पाकिस्तानी जनताको स्वतन्त्रताका लागि आफूले जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनु उहाँले पार्टी तहरीके इन्साफका साथै धार्मिक नेता ताहिरुल कादरीको नेतृत्वले पनि शरीफको राजीनामाको माग गरेको छ इमरान खानले प्रधानमन्त्री शरीफले सन् दुई हजार तेह्रमा भएको चुनावको दौरानमा कथित रूपमा भएको धाँधलीको छानबिन गर्न असमर्थ रहेको आरोप लगाएका छन् खेल समाचार इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल आजबाट सुरु हुँदैछ प्रतियोगिताको पहिलो दिन आज सात सा। सा। खेल हुने भएका छन् नयाँ प्रशिक्षक लुइस भानगालाइ भित्रिआएको म्यान्चेस्टर युनाइटेडलाई यस पटकको बलियो दावेदारका रूपमा हेरिएको छ उद्घाटन खेलमा अहिले साँझ पाँच बजे म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा स्वान्सी सिटीको सामना गर्दैछ त्यस्तै आजै हुने अन्य खेलमा लिसेस्टर सिटीले आफ्नै मैदानमा एभरटनसँग प्रतिस्पर्धा गर्दा क्विन्स पार्क हेन्जर्सले हल सिटीको सामना स्टोक सिटीको चुनौती स्टन भिल्लाले सामना गर्दा वेस्ट र स्वटरल्यान्ड एक आपसमा मैदान उत्र आजै हुने अन्य खेलमा वर्सह र टुटनह्याम मैदान उत्र आर्सनलले क्रिस्टल प्यालेसको चुनौती सामना गर्दैछ संविधान निर्माण हुनु अघि नै स्थानीय निकायको निर्वाचन हुने उपप्रधानमन्त्री प्रकाश मानसिम्हाको भनाई तोकिएकै मितिमा संविधान जारी हुने नेता गगन थापाको दावी बाढी पहिरोका कारण मध्य पश्चिममा सन्ताउन्नजनाको मृत्यु एक सय त्रिपन्नजना बेपत्ता सुर्खेतमा मात्र बाइसजनाको ज्यान गयो फ्रेसौतारी नेपाल चितुवन शाखाको छैठौँ जिल्ला अधिवेशनमा बन्द सत्र चल्दै अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने प्रधानमन्त्री शरीफले राजीनामा नदिएसम्म धरनामा बस्ने पाकिस्तानका विपक्षी दलका नेता इमरान खानको अडान इराकमा इस्लामिक समूहद्वारा याजिदी धार्मिक समुदायका अस्सीजनाको हत्या र इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल आजबाट सुरु हुँदै प्रतियोगिताको पहिलो दिन आज सात खेल हुने अवस्थ सा एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच त्रिष्ठी दुई सय नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन दी पांच विषय में प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानब्बे चार बावन छया एकै साथ रङ्गीन छ एक मात्र छापात प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी तिजा ल्याउने